सपनीमा तिमीलाई पाछु सतायो लौ तिम्रो यादले सपनीमा तिमीलाई पाछु सतायो लौ तिम्रो यादले विवस्थाले डाँडा बाछु सतायो ल तिम्रो यादले सपनीमा तिमीलाई पाछु सतायो लौ तिम्रो यादले जिन्दगान मलाई माफ गर्नुहोस् है मैले हजुरसँग गरेको बाछा पूरा गर्न सकिनँ घर छोडेर परदेश लगाएको दिन भनेको थिएँ टन्न धन कमाएर ल्याउँछु हाम्रो पनि कसो दिन नफिर्ला तर सोचे जस्तो नहुँदो रहेछ आमा यो प्रवासमा न त कमाउन नै सके न त आफ्नोपनसँग रमाउन नै सके यी त सपना रहेछन् चुली फा चुकी मेरी आमा का रुकी फा चुकी मेरो बाबा को भएको तपाई मनभरि आफ्नोपन सङ्घालिरहनु भएको तपाईँ समयको परिबन्धभित्र बाँधि कहिले मायाका कुरा कहिले देश दुखेका कुरा कहिले प्रवासी दुख वेदनाका कुरा कहिले कविताका कुरा कहिले गजलका कुरा कहिले कथाका कुरा कहिले मुक्तका कुरा सबै खालका भावनाहरू बिर्साउने एउटै साझा चौतारी छोड्ने तपाईकै एक्लोपनको सहयात्री नेपाली संसार अनलाइन रेडियो मार्फत हरेक आइतबार मेलबोर्न समय अनुसार दस तीस बजे राति तपाईँकै शात्तिक सहयात्री विक्रम अर्पणको साथमा सुन्न होला नभुल्नुहोला तिम्रो झलको अमर इतिहास सही बनु स्थित छाया नेपाल घर घर हुने, प्रेम वा स्वय माया पार्टी पौवा नदी झरना हिमाला बुल्छन् रामायण र कविता नित्य छ है विशाला पृथ्वी नारायण ती ठुला देश निर्माण गर्ने तिम्रा प्यारा सरस कविता मी माराज गर्ने नेपालीकाति नित प्रकृति सूर्य हो जड निवासी आभाकृति धन बल विभु शान्ति ऐश्वर्यी तिम्रो छाया रहने, रात्री सन्ध्या बिहान साथी जस्तै सुख र दुःखमा बोल्छ भानु पुराण नेपाली कुदय पटमा ज्ञान ज्योतिष जगाए, छदै भाषा मनर मुटुमा भाव धारा पढाए मोती दाना टप टप टिप्यो अमृतै हो कि जस्तो तिम्रो श्रद्धा जमर रह्यो जीवितै हो कि जस्तो तिम्रै छाया घर घर चाहिँ झुल्किने घाम जस्तो तिम्रो छाया घर घर अझै झुल्किने घाम जस्तो तिम्रो माया त्रिषित शिशुको झुल्किदा खोपान जस्तो काटो खुजो सरस मसिरे लेखिने दौडे छन् साँच्चै मेरो हृदय धुनियो अन्त जाँदैन यो मन आत्मालाई पनि तिमीतिरै पूर्ण बिछाइ दिन्छौ तेरि आऊ यस धरतीमा सम्झ नेपाल भन्छौ घाँसी तिमीहरू गुरु प्रिय शाखा चेतनाको मुहना विषय ढाके छ बस्ने तिमी हाम्रै जहान नेपालीका तिमी त तुलसी दास गर्छु यस्तै प्रयास राजविराज राज सप्तरी घर भई यतिखेर इजरायलमा रहनु भएकी निशा कनाल खरियालको आत्मीय स्वागत विवादन चौबिसै घण्टा सातै दिन प्रसारित प्रवासी नेपाली लोक आवाज अनि ढुकढुकी बन्न सफल नेपाली संसार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको बाइसौं बसाईमा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण आत्मीय मन यो कार्यक्रम नेपाली संसार अनलाइन रेडियोसँगै डब्लूब्लूब्लू नेपाली संसार डट कम मार्फत तपाईँले चाहेको बेला अनि विश्वको जुनसुकै गुनामा रहेर पनि हरेक आइतबार मेलबोर्न र अस्ट्रेलियाको समय राति दस बजेदेखि तथा साँझ छ बजे नेपाली समयमा सुन्न सक्नुहुनेछ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 आत्मीय मन आज दुई सय एकौं आदिकवि भानुभक्त जयन्ती उनको जन्म विक्रम सम्बद्ध अठार सय एकहत्तर साल असार उन्तिस गते भएको थियो स्वर्णिम प्रहरको आजको श्रृङ्खला आदिकवि भानुभक्त आचार्यप्रति समर्पित रहनेछ कवितामय हुनेछ कविता विशेष श्रृङ्खला रहनेछ आत्मीय मन तपाईँ कहाँ कुन अवस्थामा हुनुहुन्छ जहाँ जुनै अवस्थामा रहे पनि तपाईँको आत्मीय साथको अपेक्षा गरे है आजको कवितामय श्रृङ्खला भानुभक्त विशेष श्रृङ्खला कविै कविताको श्रृङ्खलामा यति बेला कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप राजपाल राईको आवाज ए सुन नेपाली कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप मिसाउने अनुमति चाहे गीतपछि फेरि पनि हाजिर हुने नै छौ हामी सुगौली को घी नुन चुक लो आप नुन खाई खाई अरे कागौली को घुन चुक की नाचो सिस् खाऊ आफ्नै बराईको हिँड न खाऊ सिङ्गोदेसा टुक्रा आउँछ बन्ड जात खाऊ आफ्नै बराई को सिङ्गो टुक्रा आउँछ बन्डा दिन्छन् यो को भूमिको सम्पाइकै दिन्छन् शिशु खाई खाई अर् का कई गुन ग सुगोली को घी नुन चुको आप खाई खाई अर् का कई गुन सुगोली को खाओ खाऊ मत नुन चुकी खाऊ अपने परी को न खाओ हिजो तिमीले कविता बन्दै गर्दा यो समयमा गोपी बिहाडे थिए होलान् अर्को कालखण्डमा शङ्कर कोइरालाहरूले बााउसे गर्दा पारिजातहरू घुम मोडेर छुपु छुपु धान रोप्दै थिए होलान। त्यो परिदृश्यको सताप्ति पश्चात तिमीलाई सम्झेर कविता भन्दैछु मन र मुस्कानले अचेल तिमी नहुँदा तिम्रो कविता नभए जस्तै लाग्छ यति बेला तिम्रो कान्तिपुरी कान्तिपुरी जस्तो छैन तिम्रो अल्का पुरी, पुरी जस्तो नहोला गाउँ सहर गाउँ जस्तो नहोला सहर सहर जस्तो छैन अनि कविता कविता जस्तो छैन थाहा छ तिमी नभएको पल तिम्रै कान्तिपुरमा एक बटालियन सेनाले दिन दहाडै कर्फ्यू जारी गर्यो तिमी हराएपछि विधवाजै बनेकी रत्न छातीमा टेकेर उही बटालियनले कविता लेख्नेहरूमाथि गोली चलाए यो सन्देशमा तिमीलाई कसरी सुनाऊ त्यस सयौं कविहरूले कविताकै निम्ति बलिदान गरे जीवन आहुति चढाए कवि हरायो कर अनि धरहरा रोयो सधैँ किन्छित आँसेन भानु अहिले म कवि भएको छु बाख्रा गोठाला जाँदा कविता लेख्न मन नलागेको होइन थाहा छ अचर म ढुङ्गाहरूमा कविता खोज्छु माटोहरूमा कविता खोज्छु बटालियनका आँखा मलाई तरबार लाग्छ हो म यहीँ त्यही कविता खोज्छु मलाई तिम्रो कान्तिपुरी जोगाउनु छ घन्टा घर दरहर सहित गेटहरूलाई हँसाउनु छ रत्नपारका लाजका गहनालाई रातो हातले नडाकी कविता लेख्नै छर्दिन मैले हिँडेको बाटो भुल्ने छैन मैले टेकेको माटो भुल्ने छैन अब मेरा कविता चन्द्र प्रसाद डम्बर सिंहहरू बिउ काट्दै सुन्नेछन् अमित घिमिरे कला अनुरागीहरू बााउसे गर्दै ताली बजाउनेछन् सरू कालीहरूले धान रोप्दै गर्दा सुरेश कसजु जीवन श्रेष्ठहरू हल्लो जोत्तै हुनेछन् किनकि यस पल म तिम्रो भूगोलबाट टाढा रहे पनि म तिमीमा अनुवाद भएको छु र यसपालिमीलाई सम्झेर कविता लेख्दैछु मनर मुस्कान लितपुजका स्रष्टा कृष्ण परिविषीको तिमीलाई सम्झेर कविता भन्दैछ शीर्षक शिक्षा सूचना र मनोरञ्जनको भिन्नै संसार नेपाली संसार अनलाइन रेडियो मेलबोर्न अस्ट्रेलियाद्वारा सञ्चालित नेपाल लगाए, फ्रान्स युके मलेशिया, इण्डियामा शाखा विस्तार भइसकेको प्रवासी नेपालीहरूप्रति लक्षित तथा ढुकडुकी अनलाइन रेडियो नेपाली संचार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ चौबिसै घण्टा सातै दिन प्रसारण हुने छोटो अवधिमै दर्जनौ वार्ड जित्न सक्छ अनि नेपाली अनलाइन रेडियो मध्ये सबैभन्दा बढी गुगल एप्लिकेसनमा उपलब्ध नेपाली संसार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ कार्यक्रम स्वर्णेम 22 बाइसौं श्रृङ्खलामा हुनुहुन्छ कविता विशेष श्रृङ्खलामा हुनुहुन्छ भानु विशेष श्रृङ्खलामा हुनुहुन्छ आजको कार्यक्रम आधिकवि भानुभक्त आचार्यप्रति समर्पित रहेको छ त्यही सिलसिलामा मैले तपाईँको कवितै कविता उठाइरहेको छु यही क्रममा अर्को कविता उठान गर्ने अनुमति चाहन्छु हाल द्वाह रहनु रहनुभएका प्रेमप्रसाद भट्टराईको परदेशी छोरालाई सन्देश शीर्षको कविता यो चरणमा उठाउने अनुमति चाहे जहाजा र बनिँदै आइज आइज भन्ने बेलामा आँसुका धारा खसाउँदै तिम्री आमा आउँदै छिन् मेलामा साथ भाइ छोरा पाए खुसीले रमाए बलिबुटो गरेर मुस्किलै हुल्काए सुखी र शान्ति पाउने मिठो सपना सजाए तर सबै छोराहरू विदेशतिर लागे पखेटा लागेका बजेराले गुड छोडेर उडे जस्तै आखिरी बनाई छाडे म गुरुप आमालाई चौतारीको एक्लो वर जस्तै जेठो माइलो साइलो र काइलो गए कतार अन्तरे जन्तरे कान्छाले विदेशी नकै हतार गए गए सबै छोराहरू परदेशी भए झिनो आशा हृदयको कुनामा सजाए त्यो आशा तुरुन्तै निराशामा बद्लिएको भए रातोभरि निन्द्रा लागेन बिहानी पक्स पक्क निधाए सपना बिग्रियो बिहान सबेरै अचानक कतारबाट नराम्रो समाचार आयो कान्छो छोराले लड्दा बेच्ने सामग्री प्रयोग नगर्नाले बिल्डिङबाट लडेर ज्यान गुमाएर माइला रातो बत्तीमा बाटो काट्दा गाडीको ठक्करले ज्यान गएर जन्तरेले दाजुभाइ गुमाएको शुक्ले कुञ्चित हो त्यो श्रीलङ्केर खजुरबुटे खाएर बेलुका सुतेका बिहानी हल्दा सुतेका सुते भएर मुटुमा झिल्ले रोपेजै भयो आँसु वर्षी बलिन्द्र धारा सकिन थाम्न छोरा गुमाएको पीडा ढले पृथ्वीका अधिकार हो त्यसैले यो सन्देश छ मेरो छोराछोरीहरूलाई रातो बत्तीमा बाटो नकाट्नु उचाइमा काम गर्दा लड्दा बस्ने सामग्री प्रयोग गर्नु खजुरबुटे श्रीलङ्के कैले नखानु गर्मी मौसममा पानी दिएरै पिउनु एक आपसमा दुःख सुख बाँडेर जिउनु आफ्नो शरीर या शरीरका दुवै अंग नगुमाउनु जस्तो रिष्टपुष्ट गरेका थियो त्यसै गरी तिमी घर गर चाँडै आउनु त्यही खनी खुसी गरेर खुवाउला आमा छोरा सँगैसँगै रमाउला आमा छोरा सँगसँगै रमाउला प्रेम प्रसाद भट्टराई द्वाहार कतारमा रहनुभएका श्रोष्टा परदेशी छोरालाई शीर्षको कविता थियो यो उहाँले पनि यो आत्मीय साथका लागि आज भानुभक्त दिवसा आदिकवि भानुभक्त दिवस रहेको छ त्यही सन्दर्भलाई जोडेर हामीले कविता विशेष श्रृङ्खला बनाइरहेका छौँ कवितै कविता पढिरहेका छौँ यसै क्रममा अर्को कविता उठाउने अनुमति चाहे ध्रुव गौतमको अबको बाटो शीर्षको कविता यो चरणमा कहाँ जाँदैछ छोरा जादै जाँदैछु छो तिम्रो मुक्तिको खातिर फेरि अर्को युद्ध लड्न नजाऊ अब फेरि त्यो बाटो जहाँ मैले फेरि पटक रगत बगेको देख्न परोस् अब त्यस्तो हुँदैन आमा त्यो युद्ध बन्दुकको थियो त्यो युद्ध हतियारको थियो जहाँ मात्र रगत बगेको थियो लासहरूको पाहाड थुप्रिएको थियो अब रगतको होइन शान्तिको युद्ध लड्दैछु जहाँ मेरो हतियार आवाज र कलम हुनेछ अबको युद्ध विचारको हुनेछ मलाई थाहा छ तिम्रो मुक्तिको खातिर कहीँ मुसिउँ त पुछ्यो टुरा भए करोडौँले दुःख पाए त्यसैले त ते गृा छ आज मलाई मेरा ती अतीतदेखि जहाँ बाध्य भई म हिँडेको तर अवस्था त्यो छैन सबै डराएका छन् आज ती विगतदेखि त्यसैले आज भारतको होइन विचारको बम निर्माण गर्दैछु जसको विस्फोटमा परी कसैको ज्यान नगुमोस् बरु आफूभित्र दबिएर रहेका आवाजहरूले एउटा गोरेटो भेटोस् जसलाई पछ्याउँदै जाँदा हजारौं वर्षदेखि गुमाउनु परेको त्यो समृद्धि मिलोस् त्यो सुख मिलोस् जसको हामी सबैलाई चाहना थियो जसको हामी सबैलाई आवश्यकता थियो अबको बाटो शीर्षक ध्रुव गौतमज्यूको कविता रहेको थियो उहाँलाई पनि यति का बेला कार्यक्रमको दोस्रो सांगीतिक सौगात स्वरूप हिमाल काकुरा अर्जुन मिलनको का आवाजभित्र दिनेश अधिकारीको शब्द अनि हरिलम्साको संगीत मिसाउने अनुमति चाहे गीतपछि फेरि पनि हाजिर हुने नै छ कुरा गरौरास काुरा गरौमाल काुरास काकुरा गरौसभा देखाउन दुरा गरू देखभ की देखना शहीद का दुरागर दिला भयो आओ बमान का दुरागर डेरा छा दे निदान का पुरा निदान का <गगगा> छोरी देश को भाग पोखायौ कि धु राखी यो सना नयाँ आफैले पोखी भितु राखी यो सना नयाँ जुगालय कि सन्दमा सोदो कहा, कहा हमें झुक्यो उन ठाउं मड़खड़ा कहा हाथ झिक्यो हिमाल का कूड़ा ग्यो गुरास का कूड़ा ग्यो जिसके जेजे हेरी मत रह मुखले बुद्ध भल्ले सुथो भो किस हेरी मत रह सोधो कहाँ कहाँ हामी छुक्यौ कसको पक्ष लाग्यो हामी आपसमा किन फुट्यौ हिमालका कुरा गर्यौँ घुरास कारा गर्ौस देखना सही देखा खुरा करूषभक्ति देखना सही देखा खुरा करू बेला भय आओ का खुरा करू साध निदान का पूरा गराम साधना निदान का पूरा गर निदान कागर निदान का पूरागर निदान का खुरागरो तिमीले सिलाएको जुत्ताहरूले पाइताला पुर्न छोडेको छ कपडाहरूले लात ढाक्न छोडेको छ यस्तो लाग्छ म नाङ्गो छु सर्वाङ्गै नाङ्गो यस्तो लाग्छ मेरा खुट्टाका पाइतालाहरू कुनै अजङ्ग बिम्बमा सवार भइरहेछन् हे जल देव अग्निदे मुनधुमदे साम्दा फेदङ्बाहरू सृष्टिकर्ता नेयोमा शान्तिका दूत बुद्धहरू मलाई उही स्वाभिमान चाहिलाएर वर्गसत्तालाई बिउ काट्दै विषयलाई शुद्ध बनायो तिमी देउता किन चुप्चा फेरिरह्यो मलाई स्पष्टीकरण चाहियो हो देउता फेरि एकपटक लडेको सीमा स्तम्भ उठाउन जान छ मलाई विषयको जुत्ता चाहियो मलाई विषयको कपडा चाहियो तिम्रो पाइतालामा माटो पर्न नदिने तिम्रो शरीरमा शीत पर्न नदिने नगर नगरजीलाई तिम्रै इतिहासमा कसरी भुल्यौ हो राज्य सरकार मलाई उत्तर चाहियो <laughs> द्वा रहनु रहनुभएका पूर्ण सुहाङको कविता थियो <laughs>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 मोबाइल तथा कम्प्युटरमा प्रभासबाट प्रसारित पहिलो बहुभाषिक रेडियो नेपाली संसार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ साथै डब्लु डब्लु नेपाली संसार डट कम मार्फत हामीलाई सुन्दै हुनुहुन्छ सँगै नेपाली संसार अनलाइन टिभी पनि हेर्दै हुनुहुन्छ यति बेला स्वर्णिम्प्रहरूको बाइसौं श्रृङ्खलामा हुनुहुन्छ आदिकवि भानुभक्त दिवस यानि कविता विशेष श्रृङ्खलामा हुनुहुन्छ यति बेला तपाईँको कविता वाचन गरिरहेको छु थुप्रै कविताहरू ठाउँ यो बसाईमा पनि यिनी क्रममा यति बेला फेरि पनि अर्को कविता मिसाउने अनुमति चाहन्छु उमेश आचार्य हुनुहुन्छ यहाँ युएसएमा रहनुभएका स्रष्टाको मेरा बाह्र मेरो कविता शीर्षको कविता यो बसाई सूर्यको न्यानो स्पर्शमा जब हिमाल पक्रिन्छे बिचहरी हिमाल लजाउँदै खिच्चा हाँस्छे हतारिँदै आफ्नो सौन्दर्य प्रदर्शन गर्छ उता भालेको पहिलो डाकसँगै दुई गुना चार हुँदै उम्रन्छन् अभावका च्याउहरू लेउलाएको मेरो आँगनमा दाइले हातमा अरू, अरू। दुई चार ठेला जन्माएर फुटाउनु पर्ने हुन्छ हिजोभन्दा दुई टुकी बढी उन, उन बाँट्नुपर्ने हुन्छ आमा कर्तव्यका पहाड ठरिन्छन् मेरा बाबाको थाप्लोमा अनि निस्कन्छन् मेरा बाबा सपनाका व्याकबुकी प्रकृतिलाई पढ्न विवेकले हलोती खार्छन् पसिनाको मसी भर्छन् अनि लेख्छ एउटा अनौठो गाथा जीवनको साहसहितको कविता जन्माउँछन् साहस सहितको कथा फुलाउँछन् प्रेमले भरिएको अनेक सिर्जना गर्छन् सुन्दर भविष्यका कल्पनामा साँच्चै सजीव सिर्जना गर्छन् यता म भने मेरो फ्यु कच जोडेको दिमा पत्थरमा खप्पर छटाउँदै नभएका शब्द बान्ता गराउ बाबा खेतमा गएदेखि नफर्किएसम्म ओथारा बस्छु र कोरल्छु एउटा नाम मात्रको कविता नसाहस हुन्छ नसाहस नै टाउको बिहीन मुडकुटो जस्तो मेरो कविता निर्जीव निर्जीव लाग्छ आफैलाई आफ्नै कविता न अन्न छ न त पानी नै दिन्छ त केवल आत्मसन्तुष्टि अफसोच सन्तुष्टिले नभरिदो रहेछ यो पेट निरीह बन्छन् मनमुडुरो दिमाग पेटका अगाडि असन्तोखी पेटमा आधी चल्छ चट्याङ पर्छ आखाबाट झरी बर्सनताले नेतृत्व गर्दैन न कविताले नाङ्गो आङ ढाक्न सहयोग गर्छ न त पेट भर्न नै कानको झाली फुट्ने गरी गराउँछन् गोपाल प्रसाद तिम्रा कविताले डाकु नेताले नेताहरू बजलिने दिन गइसके अनि गुन्जिन्छ मल्लिनु स्वरमा बाको आवाज छोरा आज नि साहुले सक्तो जपारे ऋण टोपर तेब्बर भएछ कसै गरी यो बन्दुक खेत उका हाई? लैनो भैँसी फिर्काउन मद्दत गर है हो एउटा नयाँ जीवनको आस्था कमाथि कसै गरी एउटा जीवन देश है रिङ्गटा चल्छ आँखा तिर्मिराउँछ अतार हतार दौडन्छु राहदानी बनाउन मैले नै लेख्नु छ बाल्यस्तै सजीव कविता हिलैबीच फुलाउनु छ सयौँ कमलहरू रेगिस्तान मरुभूमि मन्थन गरी सिँचाइ गर्नु छ सपनाहरूको साँच्चै मैले नै लेख्नु छ बाल जस्तै कविता त्यसैले कापी कलमथन्काएर का जाँदैछु प्रदेश नसके बनाउला कसैको कविताको पात्र सके पढाउला गमण्डका दुई चार पाहाडहरू अनि लेखौला दुई चार जीवन्त कविता बाले जस्तै सजीव कवि हाल था। रहनु रहनुभएका उमेश आचार्यको म मेरा बाह्र मेरो कविता शीर्षको कविता थियो उहाँलाई पनि आत्मीय साथका लागि हार्दिक आभार यति बेला म तपाईँको कविै कविता पढिरहेको छु कविता विशेष श्रृङ्खलामा छौँ आदिकवि भानुभक्त आचार्यको दुई सय एक रहेको छ आज त्यही त्यसैलाई आधार मानेर हामीले कविता विशेष श्रृङ्खला विस्तार गरिरहेका छौँ यही कविता विशेष श्रृङ्खलामा अर्को कविता पनि उठाउने अनुमति चाहन्छु तपाईँका थुप्रै कविताहरू मध्येबाट अर्को कविता यति बेला रहेको छ यात्री शेखर इटहरीका स्रष्टाको कविता यो बसाइमा हरिया पहाड़का तरेलीमाथि माथि मा निलो आकाशमा दौडिरहेका सेता सेता बादलका ढिक्कामा ठोकिँदै ठोकिँदै आपसमा पखेटाको स्पर्श लिँदै उडिरह्यौँ उडिरह्यौं मोती दाना झै केशबाट आँखाको डेल हुँदै झर्दैछ सिमसिमे बर्सात गाजर लतपतिएको नयन सबै निहाल्दै नसालु हेराई खोपेर औलाहरू हत्केलाको यात्रा बढिरहेछ बढिरहेछ तर सधैँ गाडीका हलबाट छोप्दै आफ्नो अनुहार लगाउँ रोक्न लागेको घाम भमराले एकअर्कालाई हान्दै सडक किनारै किनारे हिरहि ऊ पनि यसरी नै हिँड्दै होली ला टाउको दे, दे, टाँच्दै मेरो साथीमा अव्यक्त छ सायद दुवै एउटै मनको कुरा यात्री शेखर इटहरीका श्रष्टा हुनुहुन्थ्यो उहाँलाई पनि यो आत्मीय साथका लागि आर्थिक लाग। श्रृङ्खलामा कविता विशेष श्रृङ्खलामा हुनुहुन्छ यति बेला तपाईँको कविता उत्थानलाई एकैछिन विश्राम लिँदै यति बेला कार्यक्रमको तेस्रो साङ्गीतिक सौगात सुरु गरिबीको बारमा अन्जु पन्तलको आवाजभित्र शेर्पेनी कान्छी निमको शब्द अनि नरेश नातिको सङ्गीत तपाईँका लागि तेस्रो सांगीतिक सौगातहरू मिसाउने अनुमति चाहे त्यसपछि अन्तिम चरणमा फेरि पनि हाजिर हुने नै छ हामी सँगै रहनुहोला What is it? What is it? What is it? मायण लेखिदियो राम्रो युग साहित्यमा ज्ञान राशि हाम्रो भानु तिमी रामायण लेखिदियो राम्रो बधु शिक्षा धर्म ज्ञान लेख्यौ कति कति शिक्षा धर्म ज्ञान लेख्यौ कति नेपालीको भाषा गुरू आदि नेपालीको मर्म धर्म भाषादेखि ज्ञान नेपालीको मर्म धर्म भाषादेखि ज्ञान दिनु दि हामीलाई साहित्यमा दान आदि कवि भानु जुति बेसी तनहुका आदि कवि भानु विश्वव्यापी भयो तिमी नेपालीका रानु मोहनाले याद गर्यो भानु तिमीलाई तिम्रोबाट खोज्दै हुन्छ अब लोकलाई घाँसीबाट मर्म धर्म बुझ्नु थियो बुझ्यौ नेपालीका हेत सेवा साहित्यमा बुन्यौ आचार्यका नाम होइन सबको हितधर्म साहित्यमा हुन्छ शिव लोकप्रिय कर्म असार आज पनि जन्मदिन तिम्रो एकतामा राख्यौ भानु योगदान राम्रो मोहन नाचार्य जल प्रगति नगर नवलपरासी आल पोर्तुगल लिस्पुन सन्तोषमा रहनुभएका श्रष्टाको भानु तिमी शीर्षको भानु जयन्ती विशेष कविता थियो यो। कवि भानुभक्तको जीवन चरित्र विक्रमस्मत उन्नाइस सय अडचालिसमा प्रकाशित गरेर पहिलोपटक भानुभक्तलाई तनहुँ जुदीबाट झिकिदिएर बाहिर निकाल्ने काम गरे मोतिराम भट्टले अनि मात्र त्यस बेलाको नेपाल काठमाडौँ उपत्यका र वरपर रामायणका श्लोकसँग भानुभक्त गाइन थाले सुब्बा ओमनाथ केदारनाथ पनि बाबु माधव प्रसाद देखि बम्बई पुस्तक भण्डारसम्म प्रकाशकहरूले कतै सात काण्ड त आठ काण्डका रूपमा अनि कतै भानुभक्तको रामायण भक्त माला र बधु शिक्षा आदि नामबाट प्रकाशन गरेर भानुभक्तलाई अझ धेरै व्यापक बनाए विक्रम सम्बन्ध उन्नाइस सय छयासी तिरका श्री विक्रम गेवाली पारस मणि प्रधान जस्ता व्यक्तिहरूले नेपाल बाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई यात्रा गराएपछि भानुभक्तले राष्ट्रिय सीमा नागेर अन्तर्राष्ट्रिय नेपाली भाषा भाषी सबै क्षेत्रमा मान्यता पाए भक्त भानुभक्तका रुपमा, बालकृष्ण समले नाटकीय अभिनय सहित मञ्चमा उभा दिएपछि दुई हजार दुई भात्र बाइस गते गोर्खापत्रले पनि यसरी ले लेखेको छ गौरी शङ्कर नाट्य समुदायले भक्त भानुभक्त नाटक देखायो भानुभक्तको एउटा श्राद्ध मोतिराम भट्टले गरे थिए अर्को गौरी नाट्य समुदायबाट भयो यति बेला कार्यक्रम स्वर्णिम प्रहरको बाइसौं श्रृङ्खलामा हुनुहुन्छ आज असार उन्तिस गति दुई सौ एक भानु जयन्ती त्यही सन्दर्भलाई घट्याएर हामी यतिखेर कविता विशेष श्रृङ्खला बनाइरहेका छौँ आदि कवि भानुभक्त आचार्यप्रति समर्पण गरिरहेका छौ र आजको कार्यक्रममा तपाईँको कवितै कविता वाचन गरी यति बेला तपाईँ हुनुहुन्छ नेपाली संसार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रको बाइसौं श्रृङ्खलामा प्रवृत्तिका सहचारी प्रमोद के सुनेसँगै म तपाईँकै साप्तिक सहायत्री विक्रम अर्थ अनि विशेष श्रृङ्खलामा हुनुहुन्छ आज मुक्तन थेबार काठमाडौँका स्रष्टाको यति बेला खतरनाक छ मान्छेभित्र मान्छे हुनुमा शीर्षकको कविता उठाउने अनुमति चाहे यो बसाइमा मान्छे हराएका मान्छेहरू देख्छु म अचेल हावा भरिएका बेलुन जस्तो अक्सिजन भरिएर हाडशालामा ठिङ्ग उभिएको स्वरूप नै के मान्छे हो त भेल निस् बगरका ढुङ्गाहरूमा बगर म बगरका ढुङ्गाहरूमा म देख्छु मान्छेहरू छाकै पछि मासु भात खाएर फुलेको बदुवा कुकुर गल्लीहरूमा भोकै गौतारिएका भुसियाहरूमा मान्छे देख्छु म पिन्जडामा बन्दी सुगाले मान्छेकै भाषा बोले पनि मान्छे देख्दिनँ त्यसमा बरु सडेको सिस्नु लुक्ने पोहरी काखहरूमा देख्छु म मान्छे एकतामा विश्वास गर्ने हुडारहरू देख्छु म मान्छे जति सुकै बोसो भरिए पनि खोरमा धुनेका सुँगुरहरूमा मान्छे देख्न कसरी सक्छु बरु भोकै हाँगाहरूमा बाँच्ने बादरहरूमा देख्छु म जिउँदो मान्छेहरू तर विडम्बन मान्छेकै स्वरूपभित्र मान्छेहरू आएको निर्जित मान्छेहरू देख्छु म अझ मान्छे हुँदो हो त हो महङ्गीले चितोरिँदा चिच्याउनु पर्थ्यो विभेदको खाडलमा पुर्याउँदा जुर्मुराउनु पर्थ्यो अत्याचारको जातोमा निर्म पिसिँदा मसाल जल्नु जल पर्थ्यो सावधिको गर्मीमा उसिनु पर्दा मुठीहरू उठ्नु पर्थ्यो शोषणकालको सालमा निचोडिँदा स्तम्भहरू ढल्दा सिङ्गै देश जुट्नु पर्थ्यो तर यथार्थ उल्टो छ यहाँ निर्मा मुक्त थियो काठमाडौँका श्रष्टा उहाँलाई पनि यो चोटि र कविताका लागि अनि यो आत्मीय साथका लागि हार्दिक आभार आदिकवि भानुभक्त आचार्यले जुन रूपमा नेपाली साहित्यमा कविताको सुरुवात गरे त्यसैलाई हाम्रो नेपाली साहित्य बाँचिरहेको छ यानि कि नेपाली साहित्यका आदिकवि भानुभक्तलाई हामी सधैँ सम्झिरहन्छौँ उहाँका हरेक कृतिहरूलाई हामी सम्झिरहन्छौँ उहाँप्रति का हामी श्रद्धाभाव व्यक्त गर्छौँ उहाँका हरेक कार्यहरूले जुन रूपमा उहाँका कृतिहरू अगाडि बढेका थिए त्यही कृतिहरूलाई हामीले हाम्रो नेपाली साहित्यले सही मार्ग निर्देशन पाएको छ र उहाँका हरेक कार्यहरूप्रति हामी अग्रसर रहेर नेपाली साहित्यको उत्थान र विकासका लागि अघि बढ्न नितान्त जरुरी छ यति कार्यक्रम स्वर्णिम अन्तिम सृजना स्वरूप रामप्रसाद पौडेल अनायस परत फुर्ते र कवि चितवनका स्रष्टाको आमा र ममता आशिषको कविता आजको स्वर्णिम अन्तिम सृजना स्वरूप मिसाउने अनुमति छ एक मिर्मिरे बिहानी सूर्यले हानेको, मृत्युको दोसातमा रहेका एकछि मागिरहेका छन् जिन्दगीको सुरुवातको पहिलो चरणमा आफ्नो परीक्षण गर्दै थिए होला इन्जिन र पंखाहरू पूर्ण रूपमा मजबुत भएकी भएनन् भनेर दिनसँगै सपनाहरू हुर्काएर स्वतन्त्र हुन चाहने होला विचारा आज आँखाबाट जीवनको खुशी पोखिएको छ सायद आमा नै हुनुपर्छ उनीहरूको घटनास्थलमा अचेत भई वस्तुहरू फिजाउँदै एपलासले चिरचिर आवाजमा गुहारेको शब्दहरू निकालिरहेकी थिए त्यस्ता मानली प्रेम भन्दा धेरै पवित्र प्रेमको अश्रुधाराले कोलाहल मचाइरहेको उसले उदाउँदै गरेको घामको अनुहार पनि धमिलिएर हराइँदै लाएको बाबु भने सयौँ आमाको गर्भमा अन्डा हुर्काउन उठ्दै होला जसका बाले पनि एस्तै हुन् गरबुली बनाएर पुरुषार्थ देखाउन चाहन्छन् मेरा मस्तिष्का तारहरू यो मातृ स्नेहले एक्कासी गराएपछि यी तमाम औलाहरूले म धुरो बतासमा मेसिन लाएको प्राण आफ्नो हत्केलालाई नयाँ बिहानीबाट गराउन सफल हुन्छु रामकृष्ण पौडेल नायस परल पुरा कवि डाँडा जितवनका पनि यो मार्मिक कविताका लागि आर्थिक आभार यसका साथै स्वर्णिम प्रको व्यवसायी पनि भेट मार्ने बेला भयो स्वर्णिम प्रहरों श्रृंखला कस्ट का सलाह सुझाव प्रतिक्रिया पास काम एन एम एम साथी एटीएस नामकुक प्रोफाइल र एउटा पेज मार्फत पनि यहाँले सहकार्य तय गर्न सक्नु त्यस्तै गरी अर्को जानकारी यहाँलाई डब्लु डब्लु डब्लु डट चिसापानी नेपाल मार्फत पनि तपाईँले चाहेको बेला कार्यक्रम डाउनलोड गरेर सुन्न सक्नुहुनेछ भने एन्ड्रोइड तथा आइफोन एप्लिकेसन नेपाली अडियो बुक मार्फत पनि यहाँले हाम्रा सबै कार्यक्रमका अङ्कहरू छोड्ने प्रका सम्पूर्ण अङ्कहरू यहाँले जुनसुकै समयमा सुन्न सक्नुहुनेछ यति चाहिँ आफ्नो महत्त्वपूर्ण समय खर्चिएर स्वर्ण र अनुभव नेपाली संसार अनलाइन रेडियो अनुभव धेरै धेरै धन्यवाद हामी बिचको आत्मीयतालाई अझै बनाउने माध्यम नेपाली संसार अनलाइन अस्ट्रेलिया प्रति हार्दिक आभार नेपाली अडियो बुक टिम अनि चिसा पानी नेपाल टिम प्रति पनि यस साथका लागि आत्मीय आभार यति बेला कार्यक्रमको अन्तिम साङ्गीतिक सौगात स्वरूप बिल्कुलै नयाँ गीत पोष परियारको शब्दभित्र राज सिक्तेलको आवाज अनि महाराज थापाको सङ्गीत म त यसै बदनाम भए तपाईँ माझ छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण व्यवसायीबाट ओझिलियो अन्तिममा फेरि पनि दुई सय एकौं भानु जयन्तीको अवसरमा तपाईँ सम्पूर्ण साहित्यिक मनहरूमा शुभकामना दिँदै यति बेला छुट्टिने अनुमति चाहन्छौ अर्को हप्ता फेरि पनि भेटौँला तपाईँको यो हप्ता सुखद अनि सुरक्षित दिनुहोस् हस्त नमस्कार बदनाम बदना मतसी बदनाम बदनाम बदनामे तो ऐसी बदनाम बदनाम बदनाम तीनी मत ऐसी बदनाम बदनाम बदनाम तीनी बढ़ायती मिले कि न बढ़ायोती मिले मेरो बदनामी मेरो बद मेरो बदनामी मेरो बदनामी मत इ बदनाम बदनाम बदनाम छोटे थी मेरो जीवन यात्रा पार छोटे थी मेरो जीवन यात्रा पारने झन दुखायो बढ़ायो पीड़ा को कहानी ने दुखायो बढ़ायो पीड़ा को कहानी मत ऐसे बदनाम बदनाम बदनाम की नी। एको जीवन मेरे के रहो रमा की धक्की जीवन मेरोगी निष्ठोरी पलपल मरदा पनी है छूरी पल पर्दा पानी मत ऐसे बदनाम बदनाम बदनाम की नीना बढ़ायोती मिले कि बढ़ायोती मिले मेरो बदनाम बदनाम बदनामी